काला तथा यन्द्रु विशेषज्ञ डाक्टर सुनील शाक्य द्वारा स्वास्थ्य जाँच भइरहेको सहर स जानकारी गराउँदछु। आरपोर टाइम चेन्ज आरपोर टाइम चेन्ज यस आरपोर टाइम चेन्ज को साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवा को लागि रत्ननगर अस्पताल प्राली रत्ननगर २ मेन रोड चाडीचोक चितवन अहिले साझको 7 बज्यो अहिले साझको 7 बज्यो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 मानसिक तथा नशा रोग सेवा साथै आकस् बिरामी सर्जरी तथा वरिष्ठ हात जोड्ने नसा तथा बाथ रोग ट्रमा स्नल सर्जन विशेषज्ञ डाक्टरद्वारा ढाड दुख्ने हात खुट्टा झमझमाउने ढाडको नसा च्याकिएको खप्टिएको सिल्का हान्ने पोल्ने जोडिने दुख्ने सुनिने बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ सम्पर्क अस्पताल प्राली समाजको दर्पण सुन्नु होला रेडियो अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक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 हजुर हामी कहाँ बर्सर पेन्ट सिमेन्ट जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्रिज प्रालीबाट उत्पादित जापानिज कोला ब्रेसल साइजका जस्ता सामान सुप मूल्यमा पाइन्छ साथै दस वर्ष ग्यारेन्टी भएको पेरी वे धाराको पूर्वी चितवनको एक आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ हप जानकारीको लागि सम्पर्क शीतल इन्टरप्राइजेस रत्नगर आठ बकुलहरेडियो अर्पणको कार्यालय अगाडि छ छपन्न पाँच मोबाइल अन्ठानब्बे र अन्ठानब्बे चार सुजन खनाल मकुन्द खनाल नमस्कार रेडियो प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ तपाईँलाई थाहा नै छ अर्पण शुभ साहजको यो बसाइ लिएर हामी हरेक दिन आउने गर्छौँ साँझ सात बजेदेखि करिब करिब सातीसम्म आधी घन्टा तपाईँ सँगसँगै रहन्छौँ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका तपाईँको मनमा बस्न सफल भएका तिनै चर्चित लोक भाकाहरू तपाईँको माझमा राख्छौँ र तपाईँको दिनभरिको थकाललाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ आज पनि आइसकेका छौँ हर पर्शुको साँझको व्यवसायमा तपाईँसँगै सहयात्रा गर्नको लागि र तपाईँ पनि आउन चाहनुहुन्छ आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ भनेदेखि दुईवटाबाट तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ अनि आफ्नो आफन्तलाई सम्झिनुहोस् घर परिवारलाई सम्झिनुहोस् सम्झनाको साथमा हामी मिठो लोक भाका तपाईँकै माझमा र अर्पण शुभ आजको व्यवसायसँग शीतल इन्टरप्राइजेसले सहकार्य गरेको छ बर्जर पेन्ट्सको लागि तपाईँले सम्झिनै पर्ने राम्रो रहेको छ शीतल इन्टरप्राइजेस त्यस्तै सिमेन्ट जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्रिज पालीबाट उत्पादित जापानिज कोला ब्रेसलका विभिन्न साइजका जुस्ता पाताहरू तपाईँलाई चाहिएको छ फिटिङ पाइपहरू चाहिएको छ निर्माण सम्बन्धित जुनसुकै सामग्रीहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई टोइलेट बाथरूमको लागि सेन्ट्ररीका सामान पनि तपाईँले सुपथ त्यहाँबाट पाउन सक्नुहुनेछ त्यस्तै गरी वर्ष ग्यारेन्टी भएको फेरिवेयर धाराको पूर्वी एकमात्र आधिकारिक विक्रेता पनि रहेको छ शीतल इन्टरप्राइजेस जुन रत्नगर आठ बकुलहरमा रहेको छ रेडियो अर्पणको अगाडि रहेको छ फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी सात मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न शून्य अठहत्तर छब्बिस अन्ठानब्बे पचास उनासत्तरी एक सय हुनुहुन्छ सुजन खनाल मुकुन्द खनाल तपाईँले उहाँहरूसँग प्रत्यक्ष अझै बुझ्न सक्नुहुनेछ शीतल इन्टरप्राइजेसको बारेमा र यति अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नुभयो म उहाँलाई स्वागत गर्छु नमस्कार को अनि त्यति बसिरहेको बेलामा अरू साँझ कतिको सुन्न मन लाग्छ नि ल ठिक छ धेरै सुन्नुहोला धेरै माया होला अनि फोन पनि गरिराख्नुहोला है हजुर अनि कसो साथी अनि जित बहादुर भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई है हुन्छ कार्के म आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है नमस्कार गरिराखेका छौ साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार, नमस्कार। हजुर अनि के गर्नुहुन्छ बाटा गरिराख्नु भएको छ नमस्कार हजुर देखि दे दे मा कस्तो पर्सादेखि राम्रै छ कतिको तयारी गर्नुभएको छ राम्रोसँग तयारी गर्नुहोला राम्रोसँग अग्रिम शुभकामना लागि? । लागि, खुसी लाग्यो साउँदै गर्नु होला है नमस्कार त ल साझे आउनु भएको थियो यति बेला र पढुभ साँझको व्यवसायमा तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् यति बेला भने एउटा मिठो भाका राख्छु तपाईँ सम्पूर्णको लागि एई मोटुमा माया छ माया गर्ने मान्छे छौ मोटुमा सानो तिमीलाई बस्ने सुन्दर ठाउँ छ घुन सक्छ कोही दिनमा भर्ना भर्न, माधु खाए त्यो तिम्रे यो मोटो तिम्रै हो सानो तिम्रै नोटोमा माया छ माया गर्ने मान्छे छौ यही मोटोमाले सानो तिमीलाई बस्ने सुन्दर ठाउँ छ यही मोटो तिमीलाई बस्ने सुन्दर ठाउँ छ नि कि नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ यो बसाय तपाईँ सुन्दै हुनुहुन्छ रेडियोहरू पनि चार थुप्रो साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो लगइन गरेर पनि विश्वको जुनसुकैको नाममा रहेर रा, सुनिराख्नु भएको छ शीतल इन्टरप्राइजेसले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँले विशेष गरी बजार पेन्ट्सको लागि सम्झिनै पर्छ शीतल इन्टरप्राइजेसलाई त्यस्तै विभिन्न निर्माण सम्बन्धी जुनसुकै सा, सामान तपाईँलाई चाहिएको छ टोइलेट बाथरुमको लागि सेन्ड्रेटी सामानहरू तपाईँलाई चाहिएको छ भनेदेखि सम्झिनुहोला शीतल इन्टरप्राइजलाई जुन रत्न बकुलामा रहेको छ रेडियो अगाडि रहेको छ र अर्पण शुभको व्यवसायमा यति बेला कोही साथी आइसक्नु अनि खानपिन भएको छ कि छैन भनेपछि पोलिटफर्म तिरे हुनुहुन्छ है हजुर अनि घर परिवारको हालखबर पर के छ हजुर घर परिवारको हालखबर पर के छ ओ ठीकै छ ठीकै छ है हजुर सबैले ठीक छ अर्पुर सभामा आउनु भएकोमा आदर시 आज कक छ समजिना हुन्छ सर्वप्रथम हजुरलाई हजुर धन्यवाद अनि ओ बिथुनलाई उहु अनि रेडियो अलपल अल युनिटलाई हजुर मेरो घर परिवारको लागि उहु मेरो आफन्तहरुको लागि मा साथीहरू आउनुहुन्छ उहाँहरू सबैको लागि र मलाई जोले गर्दा किन्नुहुन्छ लगरी प्लसमा उहाँहरूको लागि र विशेष गरेर विनोदजीको लागि हुन्छ कार्यक्रम आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है हेलो नमस्कार यति बेला गणेशी आउनु भएको थियो डल्लाकुटी पोल्ट्री फर्मबाट र अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार पाँच मेघर्जमा तपाईँको सन्देशलाई तपाईँकै आफन्तसम्म पुर्याउनको लागि यो साँझको बेला यिनी लोक भाका सँगै तपाईँलाई सहयात्रा गराउनको लागि हामी आएका छौँ र अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नुभयो म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कामा चाहिँ को बोल्दै हुनुहुन्छ गाह्रो पर्यो त मलाई कति सानो बोल्नु भएको छ तल आवाज आयो के भन्नु पऱ्यो हजुर भन्नुहोस् कहाँबाट को बोल्दै हुनुहुन्छ तर दिवस, ले, दिवस के, के, के? अनि एहे ज्यामिरे बाटो धन्यवाद रुसामा अर्को साथी पनि आइसक्नु स्वागत गर्छु नमस्कार प्रतीक्षा दिद्री हजुर काम यो माया सधैँ कायम गरिराख्नु होला है अनि सम्झिनुहुन्छ विशेष गरी प्रतीक्षा दिजुलाई अनि विनोद पौडेल दाजुलाई अनि सूर्य ढकाल दाजुलाई अनि कन्ट्रोल रुमका दाजुलाई परिवारलाई अनि मकवानपुरमा यहाँ मम्मी बुवा रेडियो सेन्टर बसिरहनु बस बस भएको छ मम्मी बुवा अनि भाइ पनि रेडियो सेन्टर बसिरहनु भएको छ अनि यता दिदीहरू भेनाजीहरू हुनुहुन्छ अनि भान्जा भान्जीहरू पनि यतै हुनुहुन्छ अनि उता पदमपुरतिर दिदी भेनाज्यू भान्जा भान्जाहरू हुनुहुन्छ mm -hmm. होइन उता जुटपानतिर धेरै धेरैजना साथीहरू हुनुहुन्छ अनि यता mm -hmm. मकवानपुरका अनि झास्टरमा धेरैजना रेडियो सेन्टर बसिरहनु छ सबै गाउँका मम्मी बुवा भाइ बहिनीहरू साथीहरू सबैलाई सुनाउन चाहन्छु हुन्छ कृष्णजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो तपाईँको सहभागिता यस्तै भइराखोस् अहिले भने छुटिन्छ है हेलो नमस्कार कृष्णजी आउनु भएको थियो मैलेसँग कुराकानी गरिदिनु हो यो साँझको बेला एकैछिन भयो भने तपाईँको थकालाई तपाईँबाट टाढा राख्नको लागि हामी हरेक दिन आउँछौँ र यति बेला भने एउटा सुमधु आवाज तपाईँको माझमा राख्नु पर्छ निकै नै मिठो छ भाका मलाई त निकै नै मनपर्छ विष्णुजीलाई पनि निकै नै मनपर्छ रे यो भाका यति बेला तपाईँ सम्पूर्णको लागि राख्छु निकै नै मिठो भाका नसुधा माया गर्छु जे जति पानी छ त्यस्तै मनभामायाको खानी छ दसो माया गर्छु कतै यति माया दिन्छु कि तिमीलाई मैले लैजा तिम्रो बोटोमा ये को जाती। जी जाती पानी छाया को खानी ना सोधा माया छोदा मैया ये मया दु कि तिमी तिम्रो भोटो माया जति यति माया दिन्छु कि तिमीलाई मैले लैजा तिम्रो भोटोमा हो यता तिम्रो मुटोमा आँटा आएको जति निकै नै मिठो भाका मर्मस्पर्शी भाका तपाईँको मनलाई सुने भाका तपाईँकै माझमा राखिसकेका छौँ र वर्ष पश्चातको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ शीतल इन्टरप्राइजेसले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई बर्चर पेन्ट सिमेन्ट त्यस्तै गरी, गरी। जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्रियल प्रणालीबाट उत्पादित जापानिज कुला विभिन्न साइजका जस्ता पाताहरू चाहिएको छ फिटिङ पाइपहरू त्यस्तै गरी जुनसुकै निर्माण सामग्रीहरू तपाईँलाई चाहिएको छ टोलेट बाथरुमको लागि सेनिटरी सामान चाहिएको छ भने तपाईँहरूले सम्झिनुहोला सुबल मूल्यमा पाउनुहुनेछ शीतल इन्टरप्राइजेसबाट अवश्य पनि सम्झिनुहोला शीतल इन्टरप्राइजेसलाई त्यस्तै गरी दस वर्ष ग्यारेन्टी भएको पेरुवेर धाराको पूर्वी चेतावनको एकमात्र आधिकारिक विक्रेता पनि रहेको छ शीतल इन्टरप्राइजेस जुन रत्नगराठ बकुलमा रहेको छ रेडियो अर्पणको अगाडि छ फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे था था था। फोन सुजन र को स्वागत नमस्कार के गर्नुहोला हाल खबर अनि के गर्नुहुन्छ रिजनजी पढ्दै हुनुहुन्छ राम्रोसँग पढ्नु होला है अलिकति तपाईँको यो सहभागिता चाहिँ पातालिएको हो कि जस्तो पनि लागिरहेछ है जे टाढा चाहिँ नहुनु होला आज कता सम्झिनुहुन्छ कार्यक्रममा धन्यवाद र मलाई सम्पूर्ण अर्पण अर्जुनी हुन्छ खुसी लाग्यो रुचन्जी फेरि फेरि पनि आउनु होला है हस् नमस्कार रिजनजी आउनु भएको थियो यति बेला रहर पढ्नु सजको व्यवसायमा अर्को साथी पनि आइसक्नुभयो म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर तपाईँको आवाज म एकदमै राम्रोसँग पहिचान गर्न सक्छु हजुर अलिकति सानो सोधेको राम्रोसँग बोल्नुहुन्छ है अनि लक्ष्मीजी हजुर खाना खानुभयो कि मेरो त भएको छैन अनि के गर्दै हुनुहुन्छ अहिले चाहिँ बसिराख्नु भएको छ गर्मी बढिरहेको छ लाइन पनि छैन क्यारे है हजुर ल ठिकै छ शीतल खोज्दै बाहिरतिर बस्नु भएको छ होला पक्कै पनि अनि लक्ष्मीजीले आजको कसलाई सम्झिनुहुन्छ कार्यक्रमलाई धन्यवाद खैनीजको व्यवसायमा कोही साथी फेरि म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ शक्ति कुमार जी खेले खेले। दिन आज अनि भा? खान भाको आजहरू पनि सुब सजमा आउनु भएको छ कसो सम्झिन मन लाग्यो खुसी लाग्यो फेरि पनि आउनु होला है त यति बेला अरू पनि सक छ आजको यो बसेर तपाईँ सधैँ दैनिक सन्ध्याकालीन प्रस्तुति र अझै पनि तपाईँसँग रहेर कुराकानी गर्ने रह थियो मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा राख्ने रहर्थियो तर निर्धारित समय बने सकिसकेको छ म भनी कार्यक्रमबाट छुटिनुपर्छ यतिजेलसम्म तपाईँले अर्पण शुभसाजको यो वसायीलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र आज जो फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदय देखिने आभार प्रकट गर्छु र फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभार प्रकट गर्छु र तिनजेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्को साँझको आजको यो व्यवसायबाटमा प्रतीक्षा पनि छुटिन्छु नमस्कार शुभ सन्ध्या तिमी हौसार जगतमा दिनमा तिमी तिमी नै आखरमा तिम्रै माया छ गाउँ घर समाज